नमस्कार कार्यक्रम अर्पण बसमा स्वागत छ प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज अर्पण बस हरेक हप्ताको बुधबार आठ बजेको शुभ बिहानी पश्चाद आउने गर्छ आज हामी उपस्थित भइसकेका छौँ आजको श्रृङ्खलामा हामी हालै सम्पन्न भएको सार्वजनिक भएको एसएलसी परीक्षाको नतिजा र एसएलसी परीक्षा पछि विद्यार्थीको गन्तव्य कहाँ यो विषयमा हामी कुराकानी गर्दैछौँ र एसएलसी परीक्ष परीक्षाको त्यो नतिजालाई सरकारवालाहरूले कसरी लिएका छन् यो विषयमा पनि हामी कुराकानी गर्दैछौँ र अब एसएलसी पास भइसके पश्चात उच्च शिक्षाका लागि विभिन्न कलेजहरूले प्रतिस्पर्धात्मक रूपमा विद्यार्थी तान्ने प्रतिस्पर्धा पनि चलिराखेको छ होडबाजीको रूपमा रहेको छ यो बिचमा न्यु क्यापिटल कलेज पनि पूर्वी क्षेत्रमा रहेको छ र न्यु क्यापिटल कलेजले के कस्ता शिक्षण जुन विद्यार्थीहरूलाई उपलब्ध गराउँदै आएको छ सेवासहित यो विषयमा से आज हामी कुराकानी गर्दैछौँ न्यु क्यापिटल का प्राचार्य भूपेन्द्र धितालसँग हामी कुराकानी गर्नेछौँ हामीसँग प्रत्यक्ष स्टुडियोमा यति बेला कुराकानीका लागि न्यु क्यापिटल का प्राचार्य भूपेन्द्र धिताल हुनुहुन्छ सरलाई स्वागत छ सुरुमा रेडी अर्पणको अर्पण बस कार्यक्रममा धन्यवाद रिवारलाई पनि सुरुमा यो एसएलसी हाल हालै नतिजा सार्वजनिक भयो यसलाई चाहिँ यहाँले कसरी लिनुभयो तपाईँको जस्तो मेरो पनि यसमा सादा धारणा नै छ को नतिजा उत्साहजनक भएन बहुत चिन्ताजनक भयो त्यो बाहेक पनि हामीले एसएलसीलाई मात्रै मध्यनजर गर्दा करिब चौवालिस प्रतिशत पास भएको देखिन्छ तर कक्षा एकबाट दस क्लाससम्म अथवा एसएलसीसम्म पुग्दाखेरि भर्ना भएका विद्यार्थीहरूको सङ्ख्या देख्दा ज्यादै निराशाजनक ज्यादै लज्जास्पद छ यो बढी चिन्ताको विषय हो उच्च माध्यमिक शिक्षा मा प्रवेशको द्वार हो त्यसैले मलाई लाग्छ बरु एघार बाह्रमा फेल हुने अथवा ब्याचलर्समा मास्टर्समा फेल हुने भन्दा एसएलसीमा फेल हुने कुरा ज्यादै गम्भीर हो ज्यादै संवेदनशील छ यसमा सुधार आवश्यक छ अब प्रत्येक वर्ष जस्तो विगत पाँच वर्षदेखि हेर्ने भने लगातार रूपमा खस्किँदो अवस्थामा छ किन यस्तो खस्किएको यो एसएलसीमा यो नतिजा मलाई त लाग्छ यसमा सबैभन्दा पहिला यहाँको प्रणाली दोषी हो प्रष्ट भन्नुपर्दा सरकार दोषी हो किनभने शिक्षा मात्र एउटा त्यस्तो क्षेत्र हो जसले मान्छेको जीवनमा संसारमा परिवर्तन ल्याउन सक्छ त्यो क्षेत्रमा राज्यले नीति बनाएर कामै गर्न सकेको छैन त्यसलाई खालि सतै रूपमा हल्का रूपमा लिने विषय भएको कारणले यो समस्या आएको जस्तो लाग्छ मलाई चाहिँ नीतिको कुरा जुन परीक्षा प्रणाली अथवा पाठ्यक्रम शिक्षण सिकाई के देखना यहाँ कौन प्रणाली को क्या कुटा हजर परीक्षा प्रणाली सबले विरोध करते आक्रुरा हो कुछ बच्चा को क्षमता को मापन मत्र तीन घंटा को परीक्षा कर सकते हैं इसमें सुधार जरूरी पटक पटक बहस होते आक हो रो पाठ्यक्रम पाठ्यक्रम कम छेन पाठ्यक्रम राम्रो छ तर हामीले एउटा समस्या के देख्यौँ भने पाठ्यक्रम चाहिँ राम्रो बनायौँ तर तद्रूपको जनशक्ति निर्माण गर्न सकेनौँ कि यो एउटा विषय हो त्यो बाहेक पनि हामीले यस्तो लथालिङ्ग छाडा हुने किसिमले छोडिदियौँ कि शिक्षा क्षेत्रमा अत्याधिक राजनीति भयो हरेक शिक्षकहरूले बोक्ने झोलाको एउटा खकनमा कि एमआलए छ कि माओवादी छ कि कङ्ग्रेस छ अथवा कुनै राजनीतिक दल छ भने अर्को खकन मात्रै शिक्षकको छ यो ठुलो समस्या हो एउटा कारण त्यो पनि जस्तो लाग्छ मलाई राजनीति शिक्षक नै राजनीतिमा केन्द्रित भए एउटा कारण हो त्यो एउटा अत्याधिक राजनीति अब विकसित देशहरूमा कुरा गर्नुहुन्छ भने त हामीले यस्तो पनि सुनेका छौँ कि पेसामा आबद्ध नभएको मान्छेले राजनीति नगर्ने त्यसैले कुनै दल विशेषप्रतिको लगाव अथवा त्योसँग कुनै किसिमको झुका हुनुलाई स्वाभाविक रूपमा मान्न सकिएला तर यो प्रतिस्पर्धात्मक युगमा यहाँ सँगसँगै प्राइभेट संस्थाहरू पनि चलेको हुनाले र साह्रै ठुलो जिम्मेवारीमा रहेको हुनाले अधि, अधिक अधिक राजनीतिबाट यसलाई मुक्त गर्न जरुरी छ र रा राज्यको पोलिसी मैले यहाँलाई भनौँ राज्यले भयभरको लगानी खालि शिक्षकहरूको तलब सुविधामा दिएको जस्तो देखिन्छ विद्यार्थी केन्द्रित चिजहरूमा कम लगानी भएको देखिन्छ भलै पछिल्ला दिनहरूमा हामी देख्छौँ स्कुलहरूमा भौतिक पूर्वाधार राम्रो छ अन्य आधुनिक सुविधाहरू पनि दिन थालिएको जस्तो देखिन्छ तर आ, खास गरिकन मैले सरकारी स्कुलको बारेमा कुरा गर्दाखेरि ज्यादै विपन्न तहका ज्यादै कमजोर आर्थिक स्थितिका जसको घरको अवस्था पनि कम छ घरको वातावरण ज्यादै राम्रो छैन मैले आज बिहान मात्रै एउटा इन्टरभ्यू सुन्दै थिएँ बाबु चौबिसै घन्टा जाँड खाएर बस्छ आमालाई घरमा बस्न दिँदैन एउटा कापी किन्ने अवस्था छैन महिनादेखि भोक भोकै आएको छ त्यो स्थितिमा चाहिँ राज्यले पहल गर्न सकेको छैन त्यसलाई देखाएको छैन सरकारी स्कुलमा पढ्ने धेरैजसो विद्यार्थीहरूको अवस्था त्यस्तो छ त्यतातिर राज्य गम्भीर भएर मेरो चाहिँ भनाइ के छ भने राज्यले अधिक शक्ति प्रयोग गरेर कम्तीमा एक वर्ष एउटा क्षेत्रलाई राम्रो बनाओस् अब यो निजी क्षेत्रले बढी लगानी गर्छन् निजी क्षेत्रको बढी उटुढ हुन्छन् सरकारीमा यहाँले भन्नुभयो जस्तै राजनीति पनि त्यत्तिकै हुने विद्यार्थी गरिब गरिबीको कारणले पनि शिक्षणमा चाहिँ आफूले अलिकति उपलब्धि नहुने यो निजी र सरकारीमा अलिकति विभेद जस्तो देखिँदा पनि यो नतिजा खस्किएको हो कि के यो मानसिकता खास यस्तो भइराखेको छ ध्रुवजी मलाई भन्दा अलि ए अनौठो जस्तो लाग्ला तर कस्तो भयो भने लाइसेन्स प्राप्तभन्दा लाइसेन्स अप्राप्त मान्छेहरूले गरेको नतिजा राम्रो देखिएको छ सबैभन्दा ठुलो कुरो कुनै पनि क्षेत्रमा लाग्दा समर्पण नै रहेछ त्याग नै रहेछ प्राइभेट संस्थामा काम गर्ने साथीहरूको समर्पण र त्याग नै सबभन्दा ठुलो कुरा हो त्यो बाहेक पारिवारिक अवस्था अथवा उनीहरूले लगानी गर्न सक्ने अवस्था पनि अर्को आउन सक्ला तर जहाँसम्म कहिलेकाहीँ मान्छेहरूले भन्दाखेरि यो निजी र सरकारीलाई फरक फरक बुझ्छन् निजी भने सरकारी भनेको हामी सबैको जननी हो हामी सबैको माता हो त्यसैले हामी सबै सरकारी स्कुलकै उत्पादन हो सरकारी स्कुल हामीभन्दा कम छैन हाम्रा ज्यादै सिनियर सरहरू हामीलाई पढाइ लेखाइ गराउने दीक्षित गराउने सरहरू त्यहाँ हुनुहुन्छ हामीसँगै काम गरेका ज्यादै क्षमतावान साथीहरू त्यहाँ हुनुहुन्छ तर केही अप्ठ्याराहरू त्यहाँ पक्कै छन् किनभने हेडमास्टर हुनलाई कुनै दलको झोला बोक्नै पर्छ अथवा कुनै पनि निर्णय गर्न जसरी म पनि कुनै व्यवस्थापन समितिमा छु कुनै संस्थाको प्रमुख छु धेरैजसो निर्णय मलाई ठिक लाग्यो भने म एक्लै गर्न सक्छु mm -hmm. मलाई त्यो समितिले राइट्स दिएको छ कतिपय प्राविधिक झन्झट अथवा आन्तरिक किसिमको समस्या एउटाले अर्कोलाई नटेर्ने एउटै संस्थाभित्र चाहिँ धेरै दलका प्रतिनिधिहरू हुने त्यो कारणले गर्दाखेरि पनि मलाई लाग्छ अनि सरकार र विद्यार्थी सङ्गठनको पनि त्यसमा कम ध्यान पुगेको छ यति भएन भने हुँदैन भनेर मैले यो स्कुलहरू भ्रमण गर्ने क्रममा धेरैवटा स्कुलहरू हेरेँ कतिपय सरकारी स्कुलहरू यति लोभ लाग्यो कि मैले पनि त्यहाँबाट धेरै कुरा सिक्नु छ बुझ्नु छ तर पछिल्ला दिनहरूमा स्कुलभित्रको तयारी राम्रो छ त्यसलाई व्यवस्थापन गर्ने हिसाबले सायद सरकारी नीतिमै परिवर्तन भयो भने धेरै राम्रो हुन्छ अब निजी क्षेत्रले बढी लगानी गर्छन् निजी क्षेत्रमा बढी लगानी हुन्छ र नतिजा राम्रो आउँछ तर राम्रो नतिजा आउँदा आउँदा पनि हेर्ने दृष्टिकोण निजीमा फरक हुन्छ यसले सरकारले अलिकति निजी क्षेत्रलाई अलिकति अपेक्षा गरेको जस्तो देखिन्छ रिजल्ट राम्रै आएको हुन्छ निजीमा शिक्षण पढेका विद्यार्थीहरूलाई हेर्ने दृष्टिकोण अलिक फरक हुन्छ यसमा के छ तपाईँको विचार निजी सरकारले मैले अघि नै भनिहालेँ कि राज्यले कसैलाई काहा कसैलाई पाहा गर्ने कुरा गलत हो अहिले पनि एउटा अत्यन्त लाज मर्नु कुरा आठ नौ दस सरकारी स्कुलमा पढेका विद्यार्थीहरूलाई विशेष सुविधा दिने भन्ने कुरा छ निजी क्षेत्रमा काम गरेका मान्छेहरूले मेरो जिन्दगी नै यही हो भने सम्पूर्ण किसिमको समर्पणै उसको त्यहाँ छ राजनीतिमा पनि ऊ लाग्यो होला तर आ, उसले आफ्नो गर्न पर्ने काम गरिसकेपछि बाहेक 24 घन्टामा उसले 18 बिस घन्टा काम गरिसकेपछि थोरै समय नदेखिने नजानिने गरेर ऊ राजनीतिमा लागेको होला त्यसैले सरकारी स्कुलबाट पनि ज्यादै राम्रा नतिजाहरू आएका छन् मैले यसपालिको नतिजा हेर्न पाएको छैन तर गत वर्षको नतिजाअनुसार दमौलीमा एउटा स्कुल छ सत्यवती भन्ने त्यहाँ दुई सय तेइसजना विद्यार्थीले जाँच दिएको ठाउँमा दुई सय आठजना विद्यार्थी पास भएका छन् तेह्र चौधजना विद्यार्थीले गणितमा सयमा सय ल्याएका छन् त्यो सरकारी स्कुल जहाँ विद्यार्थीले फी पनि तिरेको छ त्यो बोर्डिङ स्कुलका बच्चाहरू त्यहाँ पढ्न अत्यन्त लालाय छन् ला चितवनकै कुरा गर्ने हो भने पनि नारायणी नमुना उच्च मासले जा चाहे जति विद्यार्थी भर्ना गर्न सकेका छैन विद्यार्थीको असाध्यै चाप छ चा। त्यसैले सरकारी हामी पनि सरकारी नै मान्छे हौँ भन्नुहुन्छ भने त हामीले राज्यले र रा, हामीले जवाबदेही त बढी खोज्नुपर्ने सरकारी स्कुलमा हो किनभने सरकारी स्कुलमा मैले तिरेको करबाट काम भइरहेका छन् त्यहाँको सरहरूले मैले तिर्ने करबाट तलब खाइराख्नु भएको छ त्यसैले गर्दाखेरि मेरो विचारमा अहिलेको यो एक्काइसौँ शताब्दीमा निजी के सरकारी के हामी सबैले सबैले समाजको विकासको निमित्त राष्ट्रिय निर्माणको निमित्त एकजुट भारम करने अवस्था सरकार निजी व न मैं कहीं सोचे को ने... ना, ना। हम सब को रूट हो मदर ते हो सीस्टर हों राज्य न सोचो हमीसंग दिन पर्ने के चीज छे मेथडोलॉजी हम मजा दिन तैयार छाइनेंसिय मैं तो धेपटक मेरे संस्था एसिस्ट कर पर्ने अवस्था आयो आऊ निजी विद्यालय में तो एक पर्सेंट नरे हो राज्यले लगाएको छ त्यो तिर्ने गर्छ तिरिराखिएको छ अब सर यो फलामे ढोका भन्ने शब्द हजुर यसले चाहिँ कतिको असर गर्छ विद्यार्थीमा होइन यो फलामे ढोका नै हो मेरो बुझाइमा पनि किनभने एसएलसी फेल भइसकेपछि मान्छेमा यति ठुलो न नै रहेछ कि म कुनै पनि कामको लागि अब योग्य छैन जसले म फेरि गर्न सक्छु जसले हार स्विकार्न सक्छ र त्यहाँबाट भाग्दैन होइन अङ्ग्रेजीमा पनि मैले एउटा कुरा सुनेको छु क्विटर्स नेभर विन विनर्स वी, नेभर क्विट हुन्छ क्या कतिपय मान्छेहरू फेल हुने बित्तिकै क्विट गर्छन् तर क्विट नगर्ने मान्छेहरूलाई यो त्यति ठुलो कुरा होइन तर जो क्विट गर्न चाहन्छ त्यसमा भयङ्कर ठुलो नैराश्यता देखिन्छ त्यसैले गर्दाखेरि मलाई लाग्छ एसएलसी परीक्षाले मान्छेको भविष्यमा ठुलो प्रभाव पारे हो बैचलर्स को इसको कम प्रभाव देखिए फलामे ढोका नहीं हो जिंदगी हमी एसएलसी को लगभग अंत्यूम यह सुधार का प्रयास के बुदागत रूप में यहाँ मैं इसलिए एवटीक भैयाग समर्पण निष्ठा ये भाई नहीं भैया एसएलसी विद्यार्थी काने भाई चिन्ताको विषय अथवा यताउता भाउतारिने अवस्था पनि छ विशेष त अब काठमाडौँ केन्द्रित हुने अथवा सदरमुकाम केन्द्रित हुने अवस्था छ के लाग्छ विद्यार्थीहरू किन त्यसरी बाहिर केन्द्रित भइरहेछन् नबुझेर एकदमै नजानेर नबुझेर समय कति गतिशील छ समयमा कति परिवर्तन आएको छ सूचनाको अभावमा पनि एउटा जमाना थियो एउटा समय थियो हरेक चिजहरू केन्द्रमा नै केन्द्रित थिए काठमाडौँमा केन्द्रित थियो होला अथवा चितवनको सदरमुकाममा केन्द्रित थियो होला मान्छेहरू कम थिए होलान् सुविधाहरू कम थियो होलान् त्यो बेलामा अधिक सुविधाको लागि हामी ती ठाउँहरूमा जानुपर्थ्यो होला आज यदि कोही पनि मान्छेले त्यो काम गरेछ भने उसले नबुझेर हो म त भन्छु बिग्रनीको लागि हो केही एउटा एक दुई चार पर्सेन्ट विद्यार्थीहरू हुन्छन् क्षमतावान मान्छेहरू हुन्छन् जो कहीँ कहिले पनि बिग्रिँदैनन् जसलाई गुरु चाहिँदैन यहाँलाई पनि थाहा छ महाभारतमा एकलव्यले द्रोणाचार्यको तस्विर मात्रै बनाएर पनि जसरी आफैले अभ्यास गरे उनी अर्जुन अर्जुनभन्दा पनि अब्बल दर्जाको चाहिँ धनु हान्ने मान्छे थिए भन्ने सुनिन्छ ती मान्छेहरू जहाँ गए पनि बिग्रन् अन्यथा एभरेज टाइपका मान्छेहरू जो काठमाडौँ भनेका छन् अथवा पूर्वका मान्छेहरू जो भरतपुर भनेका छन् मलाई लाग्छ यो बत्तीमा झुम्मिएको पुतली जस्तै हो एक वर्षपछि तिनीहरूले महसुस गर्छन् त्यसैले पहिला प्रष्ट कुरा नबुझिकन कहीँ पनि जान जरुरी छैन यसबिचमा पूर्वी क्षेत्रमै एउटा धरोहरको रूपमा रहेको छ न्यू क्यापिटल कलेज यसको बारेमा जानकारी दिनुहोस् न्यु क्यापिटल कलेजको बारेमा न्यु क्यापिटल कलेज सन्ताउन्न सालमा स्थापना भएको हो र यो कलेजको स्थापना गर्दा नै यसको मोटो के थियो भने हामीले गुणस्तरीय शिक्षा प्रदान गर्ने अब यो गुणस्तरीय शिक्षा भने चाहिँ के हो त होइन मेरो बुझाइमा गुणस्तरीय शिक्षा भनेको एउटा भौतिक पूर्वाधारको कुरा होला दोस्रो त्यहाँ पढाउने शिक्षकहरूको टिम त्यसपछि अहिलेको एक्काइसौँ शताब्दी अनुसार बच्चालाई सुसूचित गर्ने सवालमा संस्थाले निरन्तर चालेको दृष्टिकोण र कम्तीमा दस बाह्रजना मान्छेहरूले मेरो जिन्दगी भनेकै यही संस्था हो भनेर सोच्ने टिम त्यति भयो भने मेरे विचार में अभी को हिसाब में क्वालिटी एजुकेशन हो कैपिटल को सन्दर्भ में मैं क्या कराखे मैं मई बाईस चौब चौबीस वर्षदी योग शिक्षण क्षेत्र में छू र मेरे अिंदगी एवटे गोल के बाकी जिंदगी म कैपिटल कलेज में बिताऊँ मैं बुझे संपूर्ण त्याग निष्ठा समर्पण जी न्यू कैपिटल कलेजु रौ शताब्दी ने खोजे बच्चा बच्चीहरूलाई दिनपर्ने सुविधा अथवा शिक्षामा कुनै किसिमको कमी ल्याउन दिँदिनँ म र एकदमै बच्चाहरूप्रति समर्पित टिचरहरूको टिम बनाउँछु भन्ने म लागेको छु त्यो हामीसँग छ पनि के छ न्यू क्यापिटल कलेजले त्यो पुरा गरेको छ गुणस्तरीय शिक्षा भौतिक पूर्वाधार दक्ष शिक्षक छ न्यू क्यापिटल कलेजमा म त अब शत प्रतिशत नभनौँला किनभने गुणस्तरीयता भारपेक्षिक होता तर मैं ये भूपर्द प्रश्नस मे भू भौतिक पूर्वाधार में न्यू कैपिटल कलेज हब्बल छो जो कोई गए देखने कुछ हो इसको बिल्डिंग को करूँ अमी सी सीटिवी जड़ान करमिनार हल को कुरा करूँ अथवा आधुनिक लैब का कुरा करूँ विद्या सुविधा खानेपानी टोइलेट हाइजेनिक क्यान्टिनको कुराहरू गरौँ त्यसमा न्यू क्यापिटलको कलेज अगाडि छ यहाँहरूकै नजिकमा छ गएर बुझ्न सक्नुहुन्छ अब टिचर्स टिम भन्नुहुन्छ भने यतिखेर मैले भन्दाखेरि मसँग जस्तो टिम कुनै पनि संस्थामा छैन कम्तीमा दसदेखि बाह्र वर्षसम्म त्यही क्षेत्रमा पढाएर एक्सपिरियन्स मात्र होइन स्किलसमेत राम्रो भएका टिचरहरूको टिम छ मैले अर्को कुरा तपाईँलाई भने कि हामी दस बाह्रजना मान्छेहरूसँग त्याग समर्पण र निष्ठा त्यो मान्छे विदेश पनि जाँदैन mm -hmm. त्यो मान्छेले अरू अपर्च्युनिटीको पनि फाइदा लिँदैन खाली न्यु क्यापिटलको बारेमा सोध्छ एउटा रिसर्च गरिराख्छ कि कसरी न्यु क्यापिटल कलेजले पूर्वी क्षेत्रमा भएका विद्यार्थीहरूलाई mm -hmm. राम्रो शिक्षा प्रदान गरेर त्यहाँ भएका अभिभावकहरूको जीवनस्तर उकास्न सकिन्छ मैले यहाँलाई भनौँ म स्कुलमा पढ्दाखेरि गोर्खाको एउटा सामान्य स्कुलमा पढेको हुँ दुइटा स्कुल भन्थ्यो त्यो बेला त्यहाँ हाम्रो हेड सरले सधैँ त्यही कुरा भन्नुहुन्थ्यो म अहिले पनि मेरा बच्चा बच्चीहरूलाई अथवा भर्ना हुन आउने विद्यार्थीहरूलाई के भन्छु भने न्यु क्यापिटल कलेजबाट पढेर गइसकेको विद्यार्थीले खालि परीक्षामा मात्रै नम्बर ल्याउँदैन उसले जिन्दगीमा पनि नम्बर ल्याउँछ ऊ जहाँ जान्छ उसमा ब्रान्ड पनि सँगै झुन्डिएर जान्छ ट्याग पनि सँगै झुन्डिएर जान्छ त्यो किसिमले हामीले काम गरेका छौँ र म ध्रुवजी यहाँलाई पनि भन्छु यहाँलाई पनि वेलकम गर्छु हरेक अभिभावकहरूलाई हरेक सरकारवालाहरूलाई म न्यु क्यापिटलमा आएर आफ्ना सुझावहरू दिन आह्वान गर्छु न्यु क्यापिटल कलेजसँग यो चिजको अभाव रहेछ अनुशासनको अभाव छ न्यु क्यापिटलमा अहिलेको एक्काइसौँ शताब्दीले मागेको भौतिक पूर्वाधारको अभाव छ टिचरहरूको अभाव रहेछ अथवा अन्य व्यवस्थापनको अभाव रहेछ काउन्सेलिङको अभाव रहेछ बच्चाहरूलाई पोजिटिभ एटिच्युड विकास गर्ने क्रममा तपाईँहरूले कम काम गर्नुभएको रहेछ यस्तो कुनै सुझाव दिनुभयो भने म इन्स्ट्यान्टली त्यही दिनबाट त्यो कार्यको थालनी यहाँको बोलीले के भन्छ सामान्य रूपमा सोच्दाखेरि विद्यार्थी तान्नको लागि बोल्दैछ भूपेन्द्र बो धितालले भनेर कतिले सोचेँ भने तपाईँको जवाब के हुन्छ मलाई त्यो रमाइलो लाग्छ अहिले हामी मैले अघि नै भनिहालेँ कि मैले जस कहाँ अहिले ल्याब देखाउनको लागि भाडामा सामानहरू ल्याएर ल्याब भरिएको छ कम्प्युटरहरू भरिएको छ म कहाँ पढाउने सरहरूको नाम अनावश्यक किसिमले बेचेर भयङ्कर राम्रा सरहरू भयङ्कर गुणस्तरीय शिक्षा र कतिपय ठाउँमा मेरो विद्यार्थीले जिल्ला टप गरेको छ अर्को विद्यालयले पनि त्यसैमा टप गराएको छ भनेर विज्ञापन दिने okay. अथवा फरक कुरा गर्ने संस्थाहरू र मैले बोल्ने भाषा उस्तै उस्तै जस्तो लाग्ला किनभने यो mm. रेडिमेड छ mm. तर मैले मनैबाट बोलेको हुँ मैले भनिहालेँ ध्रुवजी मेरो जीवनकालमा पूर्वी क्षेत्रमा एउटा साह्रै समृद्ध साह्रै व्यवस्थित र धेरैको लागि रिसोर्स हुने गरेर स्रोत केन्द्रको रूपमा न्यू क्यापिटल कलेजलाई विकास गर्न हामीले चाहेका छौँ मैले त्यसैले योसँग सरोकार राख्ने हरेक महानुभावहरूलाई न्यू क्यापिटल कलेजमा आएर सुझाव दिनुहोस् यहाँहरूको सुझाव अनुसार न्यु क्यापिटल कलेजले गुणस्तरीय शिक्षाको लागि र म भन्छु पूर्वी क्षेत्रका आम मान्छेहरूको जीवनस्तरमा परिवर्तन गर्नको लागि काम गर्ने कुरामा कुनै कसर कहिले बाँकी राख्ने छैन यो अब तपाईँकै अब यहाँले यसरी आफ्ना कलेजको बारेमा व्याख्या गर् गर्दै गर्दाखेरि अब कलेजमा आउने आउन चाहने विद्यार्थीहरूको लागि के छन् भनाइ होइन विद्यार्थीहरूलाई म एउटा शिक्षक हुँ मैले झुटो बोल्नु हुँदैन किनभने सम्पत्ति मैले नकमाएको भए पनि प्रशस्त विद्यार्थी कमाएको छु यो बिस बाइस वर्षको टिचिङको दौरानमा पहिलो कुरा त विद्यार्थीहरूले दुईवटा कुरामा ख्याल गर्नुपऱ्यो एउटा शिक्षण संस्था रोज्ने सवालमा पनि विद्यार्थी मेच्योर भइसकेका छैन र विषय रोज्ने सवालमा पनि मेच्योर भएको छैन त्यो बाहेक पनि अहिले बजारमा यस्तो अवस्था आयो कि विद्यार्थीले स्वतन्त्रतापूर्वक कुनै कुरा सोच्नै सकेका छैन अलि राम्रो नम्बर आयो भने कि एसएमएस आएको छ कि बुवालाई फोन गरेको छ अथवा अनेक किसिमका मान्छेहरू आएर थरी थरीका प्रलोभन दिएका छन् त्यो प्रलोभनले केही गर्नेवाला छैन करियर भनेको सधैँ सिङ्गल हुन्छ त्यस्तो प्रलोभन न्यु क्यापिटलले दिएसकि दिएको छैन म तपाईँलाई त्यही विषयमा भन्दैछु न्यु क्यापिटलले जे कुरा गरेको छ र गर्छ म प्रणसहित यहाँहरूलाई भन्दैछु विद्यार्थीले कुनै पनि शिक्षण संस्था छान्दाखेरि ध्यान दिनुपर्ने कुरा र न्यु क्यापिटलको सवालमा यहाँले कुरा गर्नुभयो म तपाईँलाई पनि मिडिया मार्फत भन्दैछु द्रुभजी कुनै बेला मैले बोलेको कुरामा कमी भयो भने तपाईँले सार्वजनिक रूपमा खण्डन गरिदिनुहोला म त्यसको चाहिँ भागीदार हुन तयार छु भौतिक पूर्वाधारको हिसाबले अब्बल छ कम्तीमा म जिल्लाको हिसाबले कुरा गर्दाखेरि भन्छु म कहाँ भएको खेलकुदको जुन बास्केटबल कोर्ट छ अथवा भलिबल कोर्ट छ त्यो व्यवस्थापन चितवन जिल्लामा कुनै पनि संस्थाले गरेको छैन यी लाइब्रेरी जुन हामीले सुरुवात गरेका छौँ यसपालिबाट त्यो अहिलेसम्म कसैसँग छैन र विशेष गरिकन साइन्स पढ्न चाहने विद्यार्थीहरूको लागि अहिले सोह्र गतेबाट बाह्र क्लासको पढाइ हुँदैछ तर असार एक गतेबाट हामीले एमबिबिएस र तयारी कक्षाहरू सञ्चालन गरेका छौँ यसलाई चाहिँ त यहाँले विशेष किसिमले नोट गर्न किन जरुरी छ भने नेपाल अधिराज्यको कुनै पनि शिक्षण संस्थाले अथवा उच्च मालिक पढ़ाई होने शिक्षण संस्था आपज में एक्सपर्टर राखे रा, फ्री अफ कस्ट पैसा नलिकन बाहर क्लास को सुरुआत देखि ते ना अतिरिक्त कक्षा एमबीबीएस बीई का तैयारी कक्षा संचालन छाइन न्यू कैपिटल मात्र अर्क मैं यहाँ ल हमें हर एक सब्जेक्ट में साइंस मैनेजमेंट दुबई में एवं एक्स्ट्रा पीरियड राखा जहाँ बच्चा का आपस्या बच्चासंग स त्यो बाहेक पनि हामीले गरेको के हो भने अहिले बच्चाहरूसँग नम्बर मात्रै भयो तर अब सामाजिक उत्तरदायित्व अथवा परिवारसँग गर्ने व्यवहार अथवा समग्रमा त्यो बच्चा रूखो जस्तो देखिन थाल्यो त्यसलाई मध्यनजर गरेर गत वर्ष हामीले एउटा ठुलो सेमिनार हल बनाएका छौँ तैं निरंतर हमी बच्चा काउंसिलिंग कर बच्चा पॉजिटिव एटीच्यूड के बारे कुरा मात्रे, मात्रे अट्टिचूर में कुरा करास्तव में सर्वो सर्वोत्कृष्टता खाली स्किल ज्ञान मात्र होने को एटिच्यूड हो एटिच्यूड राम भिंदगी में धेरी काम कर सकर भागिचर्स टीम में यहाँ के बच्चू हर एक विद्यार्थी ने इंडिविजुअुअल टीचर लोधोस् हर एक विद्यार्थी संबंधित जो राम्रा भिक्षक भेटर कुरा करना जरूरी है तो संस्था को अलग रिजल्ट कस्तो तट पास आउट भार विद्या कस्तो कस्तो ठावन सकता री शिक्षण संस्था न्यू कैपिटल कलेज प्रभाव कस्तो बुझ् जरूरी है मैं लग सब चीज में मैं गत वर्ष को मत्रू कैपिटल को सुमनपुढ़ा सैनी भाई विद्यार्थी ने एमबीबीएस को परीक्षा में पैलो प्रयत्नमें जो अत्यंत कठिन छो फलामे चिरा हो पहिलो प्रयत्नमा नै यसको फुल स्कलरसिपमा नाम निकाल्न सफल भएको छ मलाई लाग्छ न्यु क्यापिटलको सोच अनुसार काम विस्तार बिस्तारै व्यवहारमा देख न्यू क्यापिटलकै प्रसङ्ग गरौँ जुन कक्षा बाह्रको उन्सत्तरी सालमा म्यानेजमेन्टतर्फ दुईजना जिल्ला प्रथम भने भयो भनेर सार्वजनिक भयो यसमा अलिक प्रश्न पारिदिनुहोस् ध्रुवजी यो मैले पनि एउटा अर्को कलेज मैले नामै भन्न जरुरी होला अरोमा कलेजको ब्रोसर हेरेँ अरोमा कलेजमा उनासत्तरी सालमा एकजना सुमन कुवर नाम गरेको विद्यार्थी जिल्ला टपर भनेर लेखिएको रहेछ एचएससिबीमा उनान्सत्तरी सालकै न्यू क्यापिटल कलेजकी छात्रा मेधावी छात्रा अनुभट्टराई जिल्ला प्रथम भएको कुरा हामीले त्यति नै घोषणा गरेका छौँ उनको प्रतिशत चौरासी हो र मैले यो देखिसकेपछि त्यहाँका साथीलाई हिजो फोन गरेर भने होइन सर यस्तो रहेछ यसले आम मान्छेमा गलत धारणा जान्छ उच्च माभिहरूको बिचमा त यस्तो किसिमको फट्याइ पनि चल्दो रहेछ भनेर कुरा गरेपछि म बुझौँला बुझेर कुरा गरौँला भन्नुभएको छ त्यसैले म के भन्छु भने मैले जानेअनुसार बुझेअनुसार मैले मार्कसिट नै राखेको छु चौरासी प्रतिशत ल्याएर न्यु क्यापिटल कलेजकी छात्रा उनासत्तरी सालमा जिल्ला प्रथम भएकी हुन् चौरासी प्रतिशत ल्याएर न्यु क्यापिटलकै आशिष डल्लाकोटे सत्तरी सालको बाह्र कक्षाको म्यानेजमेन्टमा प्रथम भएका हुन् यो मैले सार्वजनिक गरेको छु मलाई यस्तो चिजहरू देख्दा असाध्यै दे दुःख पनि लागेको छ मैले बुझेअनुसार अरुवाको छात्रको नम्बर न्यु क्यापिटलको विद्यार्थीको भन्दा निकै कम छ अब यो कुरामा प्रतिस्पर्धा यहाँ यो कुरामा उहाँहरूले किन ध्यान पुर्याउन सक्नु यो चाहिँ दुःखको विषय हो यसो नगर्नु पर्थ्यो कहीँ कतैबाट मेरो सूचनामा कमी भएर त्यस्तो भयो जस्तो मलाई लाग्दैन मैले बुझेअनुसार त्यो भाइको नम्बर मेरो विद्यार्थीको नम्बरभन्दा निकै कम छ यो नगर्नुपर्ने काम भएको छ थाहा नभएर हो या जाने जाने हो यो मैले अझै बढी बुझ्नु बाँकी छ जुन अब यो कलेजहरू खोल्ने प्रतिस्पर्धा एउटा कलेजबाट टुक्रिएर जाने अर्को खोल्ने विद्यार्थी तान्ने अलिकति पैसा कमाउने जस्तो पनि अलिकति देखियो यो पछिल्लो समय यसलाई चाहिँ यहाँ एउटा जिम्मेवार व्यक्तिको नाताले कसरी बुझ्नुहुन्छ द्रुपाजी पैसा कमाउने कुरा चाहिँ यसमा छँदै छैन पैसा कमाइ नै हुँदैन एक रुपियाँ पनि कमाइ हुँदैन तर यो शिक्षण संस्थामा लाग्ने हामी मान्छेहरू कस्तो भयो भने हामी यो बाहेक अरू काम गर्नै नसक्ने रहेछौँ मिल्न पनि नसक्ने अनि यो बाहेक अरू काम व्यवस्थित किसिमले गर्न पनि नसक्ने मैले धेरै साथीहरू अहिले स्कुलहरू खोल्नु भएको छ प्लस टूहरू झगडा गरेर जानुभएको छ उहाँहरूसँग भन्ने गरेको छु कति लगानी गर्नुहुन्छ र कति प्राप्त गर्नुहुन्छ लगानी र प्राप्तिसँग उहाँहरूलाई सरोकारै भएन एउटा इगोले पनि काम गर्यो होइन फलानोलाई मैले देखाइदिन्छु भन्ने जुन चिज छ त्यति धेरै क्षमता भएका मान्छेहरू निरीह जसरी मानऊ कि म यो बाहेकहरू केही गर्नै सक्दिनँ मैले कलेजमा पनि भन्ने गरेको छु र अरू कोही के अरे टुक्रिन तयार भएका साथीहरू हुनुहुन्छ अनि उहाँहरूलाई पनि भन्दैछु तपाईँहरूले टुक्रिएर बनाउने संस्था पहिला भइरहेको संस्थाभन्दा राम्रो गर्नुहुन्छ राम्रो ठाउँमा जाँदै हुनुहुन्छ अथवा कुनै शिक्षण संस्था छोडेर अन्त जान लाग्नुभएको शिक्षकहरूलाई पनि के भन्छु भने म के तपाईँले कुनै प्रिन्सिपल अथवा व्यक्तिसँग इगो नराखिकन सोच्ने हो भने तपाईँ त्योभन्दा राम्रो सुविधा पाउने राम्रो संस्थामा जाँदै हुनुहुन्छ यो दुईटा कुराहरूलाई ख्याल गरियो भने मेरो विचारमा हामीलाई यो समस्याबाट हामी दूर हुन्छौँ र अर्को के छ भने हामी एक्लै गर्न सक्दैनौँ ग्रुपमा पनि गर्नुपर्छ र ग्रुप हुने यो ग्रुपिजम हुँदो रहेछ गुटोपुटको कारणले गर्दाखेरि धेरै साथीहरूले समूहमा काम गर्दाखेरि चिया कम खाने साथीहरूले चिया बढी खाएर एसिडिटी बढाएको पनि अवस्था देखाएको छु मैले त्यो बेकारको कुरा हो त्यसमा कुनै फाइदा छैन भन्छ नि एकचोटि चाहिँ सुन्दा नमिठो जस्तो लाग्ला नरकमा चाहिँ एकदमै यो दिशा दिशाको कुण्डमा एकजना मान्छे माथि चढ्दै रहेछ अरे एउटाले च्याप्प खुट्टा समार्थ्यो अरे नहेरिकन उसले भनेर होइन नेपाली कहाँबाट यहाँ आइपुग्यो अरे भनेर भन्थ्यो अरे बस त्यसको बाहेक अरू यसमा कुनै फाइदा छैन कुनै कमाई छैन न स्कुलमा कमाई छ न प्लस टूमा कमाइ छ कुनै किसिमको कमाइ छैन तर अरू गर्नै नसक्ने निरीह प्राणी जस्तो फेरि एउटाबाट टुक्रेर अर्को गरेको देख्दा गरे मलाई सहयोग गर्नु प्रतिस्पर्धाले चाहिँ शैक्षिक स्तर खस्किन्छ या सुधारिन्छ एकदम राम्रो हुन्छ मैले भनौँ आज मैले जुन किसिमको शिक्षा मेरै संस्थाको बारेमा कुरा गर्दाखेरि लिइरहेको छु त्यो प्रतिस्पर्धाले नै ल्याएको हो अबको दुनियाँमा चीट गरेर झुटो कुरा गरेर समाजका राम्रा मान्छेहरूलाई बलजफती मौका हुँलेर उसको जीवन बर्बाद गर्ने अधिकार मलाई छैन मैले त्यो गर्नु हुँदैन जस्तो मैले भने आजको समय मसँग दस वर्षदेखि एउटा ल्याब थियो त्यो ल्याब नभत्काइकन अर्को मैले त्यसैमा काम चलाएको भए पनि चलाउन सक्थेँ तर आजको दुनियाँमा त्योभन्दा निकै व्यवस्थित ल्याबको आवश्यकता भयो मैले त्यो ल्याबलाई तोडपोड गरेर फेरि नयाँ कन्स्ट्रक्सन पुरै नयाँ कन्स्ट्रक्सन सुरु गरेर ल्याबमा काफी परिवर्तन गरेँ म कहाँ पढाउने थुप्रै सरहरू अन्य शिक्षण संस्थाहरूमा पनि पढाउनुहुन्थ्यो मैले उहाँलाई भने सर यसरी हुँदैन अब यो हेल्मेरी टिचर भएर काम छैन एकै ठाउँमा बसौँ हाम्रो समर्पण र त्यागले राम्रो क्वालिटी दिन सकियो भने विद्यार्थी पनि राम्रो हुन्छ पूर्वी क्षेत्र नै विकसित हुन्छ पूर्वी क्षेत्र विकसित हुनु पायो भनेदेखि भोलि यहाँबाट लाभान्वित हुने मान्छे हामी पनि हौँ हाम्रो सोसल हाइट पनि बढ्छ पढाउने मान्छेहरू पनि हिजोभन्दा आज कम्पिटेन्ट हुन जरुरी भयो भौतिक पूर्वाधार राम्रो हुने अवस्था भयो डिसिप्लिन राम्रो गराउन नगराइकन विकल्पै भएन किनभने एजुकेसनको पहिलो कडी नै त्यही हो त्यो बाहेक पनि के हो त भने बाह्र क्लास पास गरिसकेपछि जाने ठाउँको गोरेटो कोरिदिने काम पनि शिक्षण संस्थाहरूले गरिआएका छन् गर्नै पर्नेमा जस्तो मैले तपाईँलाई भनेँ कि मैले ब्याङ्किङको ट्रेनिङहरू दिएको छु अरू काउन्सिलिङको क्लासहरू दिएको छु प्लस तपाईँको चाहिँ साइन्समा अहिले पनि भने कसैले नगरेको एमबिबिएस बी र बीको तयारीका कक्षाहरू सञ्चालन भएको छ यो भनेको विद्यार्थीले धेरै राम्रो सुविधा पाएको हो लागि निकै राम्रो पूर्वाधार होयो, र म भन्छु कि बाह्र क्लास पास गर्दै गर्दा बच्चाले आफ्नो गोल सेट सक्छ र ऊ मेच्योर भएर आफूले चाहेको डेस्टिनेसन प्राप्त गर्न सक्छ यो निकै राम्रो छ हामी कार्यक्रमको लगभग अन्त्यतिर छौँ न्यु क्यापिटल कलेज र यहाँलाई भन्न मन लागेका कुरा अन्त्यमा हजुर ध्रुवजी मेरो खास भनाइ केही थिएन म न्यु क्यापिटल कलेजमा समर्पित साथीहरूको एउटा टिम छ निष्ठा भाग साथी को टीम छूटो खेती करते झूठो काम करते मैं जीती मीडिया मेरे विचार में न्यू कैपिटल कलेज में तो भाई बड़ी छोटा विशेष योजना सहित लागक हो वास्तव में गुणस्तरीय शिक्षा प्रदान करने किमें यह अगड़ी बढ़े समर्पण सहित त्याग सहित अगड़ी बढ़े हमीर भाग न्यू कैपिटल कलेज में छि छाइन एक चोटी कमती में न्यू कैपिटल कलेज में आजदीन हो मन के अपील करना चाहूँ भी न्यू कैपिटल कलेज में कई चीज को अभाव यहाँ देख्भस् नठगिने नबिग्रेने किसम न्यू कैपिटल कलेजले तई दिन आपको कार्यक्रम सुरू कर परिणाम देखिए गत वर्षक ए कुरा गर्ने हो भने पनि हामी जिल्लामा सेकेन्ड थर्ड फोर्थ तर्फ आइयो भने लगातार पछिल्लो तिन वर्षदेखि म यो, यो आ, कुरा जोड दिएर भन्दैछु म्यानेजमेन्टमा हामीले टप गरेका छौँ जिल्ला प्रथम भएको छ शिक्षा मन्त्रालयबाट यो संस्था पुरस्कृत भएको छ पछिल्लो पाँच वर्षको रेकर्ड अनुसार यो भयो तपाईँको हेर्दाखेरि बाहिरको नम्बरको कुरा भयो नतिजाको कुरा हो तर हाम्रा विद्यार्थीहरू बाह्र क्लासपछि पनि मेच्योर भएर स्कलरसिपमा जसरी नाम निकाल्न सफल भएका छन् न्यु क्यापिटलको अर्को सफलताको कडी त्यही हो जस्तो लाग्छ म सबै सरकारहरूलाई कृपया न्यु क्यापिटल कलेज भिजिट गरिदिनुहोस् त्यहाँ भएका कमी कमजोरीहरू सुधार्ने बारेमा सुझाव दिनुहोस् र यसले गरेका चिजहरू जे हुन् जस्ताको त्यस्तै भन्दिनको निमित्त पनि विशेष अनुरोध गर्दै बिराउँछु अन्तमा ध्रुवजी रेडियो फिल्म परिवारलाई विशेष धन्यवाद दिँदै यहाँबाट हस् धन्यवाद हामीले कुराकानी गऱ्यौँ न्यू क्यापिटल कलेजका प्राचार्य भूपेन्द्र दितालसँग हालै सम्पन्न र सार्वजनिक भएको एसएलसी परीक्षाको नतिजा र अब एसएलसी पछि विद्यार्थीको गन्तव्य कह बक्ला बन सकला कुन कलेज बन सकला रैक्षिक धरोहर को रूप में न्यू कैपिटल कलेज रत्नगर में रहे रत्नगर कलेज न्यू कैपिटल कलेज का विषय में हमने कुराकां पकनी हमीरा गर्दै गर्दाखेरि प्राचार्य भूपेन्द्र धिताल सरले भनेको जस्तै शिक्षाको लागि शैक्षिक गुणस्तर वृद्धिको लागि जुन न्यू क्यापिटल कलेजमा एउटा दक्ष टिम रहेको छ यसमा पक्कै पनि विद्यार्थी अभिभावकले हा, सोच्नुपर्ने हामी पनि देख्छौँ आजको लागि अर्पण बसको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ प्राविधिक मित्र रिजनलाई विशेष आभार प्रकट गर्छु आजको श्रृङ्खलाबाट आजका अतिथि न्यु क्यापिटल कलेजका प्राचार्य भूपेन्द्र धितालसँगै म ध्रुवराज विधाउँछु नमस्कार